धेरै धेरै स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच अम्बईमा लोकझङ्कारको अर्को एउटा रमाइलो बसाइली आज पनि तपाईँलाई भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला विष्णु अनि साथमा तपाईँसँगै छु म प्रतीक्षा थाहा नै छ लोकसङ्कारको व्यवसाय लिएर हामी हप्तामा छ दिन आउने गर्छौँ र लोकसङ्कारको व्यवसायमा रहेर विशेष गरी नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका लोकभाकाहरू तपाईँको माझमा राख्छौँ त्यसो त लोकसङ्कारको व्यवसायमा रहेर रह हामी कहिले पुराना पुराना लोक भाका माझमा राख्छौँ रह कहिले लोकगीत सङ्गीतको क्षेत्रमा आ... लाग्नुभएका कलाकारहरूसँग पनि कुराकानी गर्ने गर्छौँ कर र कहिलेकाहीँ नयाँ नयाँ लोकभाका तपाईँको माझमा राख्ने गर्छौँ र आजको लोकसङ्कारको व्यवसायमा मैले पुराना पुराना लोक भाका तपाईँको माझमा लिएर आएको छु जुन भाकाहरू अहिले नेपाली लोकगीत सङ्गीतको बजारमा त्यति बजेका छैनन् ती, ती भाकाहरू तपाईँको माझमा राख्नेछु र रा लोकसङ्कारको व्यवसायलाई तपाईँले यति बेला रेडियोहरू पनि एक साथमा इन्टरनेट अनलाइनको डब्लु गरेर पनि विश्वको लोकसङ्कारको सुरुवात गर्न चाहन्छु एउटा निकै नै मिठो भाका तर पुरानो भाकाबाट केटा केटी केटाकेटी पूरा जेठी हमी जस्तों पाद अर भेट्स मेरी मेठी भोली तिम्रो मीलाई भेटी ए है लाई पुर्याउने शोध आमालाई कलिलो तमालाई शोध रामालाई निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ लोकसङ्गारको यो बसाइ तपाईँ सुन्दै हुनुहुन्छ रेडियोहरू पनि एकछिन थुप्रो लोकसङ्गाको व्यवसायमा रहेर यस्तै यस्तै मिठा लोक भाकाहरू तपाईँको माझमा राख्छ विशेष गरी नेपाली लोकगीत सङ्गीतको बजारमा अहिले त्यति नसुनिएका तर निकै नै चर्चामा रहेका यी भाकाहरू वास्तवमा भन्नुपर्दा सदाबाहार रूपमा नेपाली लोकगीत सङ्गीतको बजारमा गुन्जिरहनुपर्ने भाका हो तर पनि अहिले नेपाली लोकगीत सङ्गीतको बजारमा नयाँ नयाँ भाकाहरूले निकै नै ठाउँ गरिराखेको छ त्यसले पनि यी पुराना भाकाहरू सुन्ने तपाईँलाई फुर्सद छैन या तपाईँ सुन्न चाहनुहुन्न त्यो तपाईँलाई थाहा छ तर यस्ता भाकाहरू तपाईँले सुन्ने गर्नुहोला सुन्ने गर्नु पनि पर्छ र लोकसङ्कारको आजको व्यवसायमा भने मैले यस्तै यस्तै लोक भाका लिएर आएको छु जुन भाका निकै पुराना पुराना छन् पुराना पुराना थिए र सदैव हामीले सुन्नुपर्छ भन्ने हिसाबले पनि तपाईँको माझमा यी भाकाहरू लिएर आएको छु र यति बेला फेरि पनि लोकसङ्कारको व्यवसायमा राख्न चाहन्छु अर्को एउटा निकै चर्चित भाका अलिकति मर्मस्पर्छ भाका तैपनि तपाईँलाई निकै मन मनपर्ने भाका हो यति बेला तपाईँको माझमा राख्छु कृष्ण सुधा विमल राज अनि शर्मिला गुरुङको आवाज रहेको भाका हो रानी रानीघाटीमा टा रुपियाउने निर्माया आउने बाटैमा निकै नै मर्मस्पर्शी भाका तपाईँले सुनाइसक्नु भएको छ धेरै समय अगाडि भन्नुपर्छ नेपाली लोकगीत सङ्गीतको बजारमा यो भाकाले पनि निकै नै तपाईँ हाम्रो मन छोएको थियो तर अहिले भने यस्ता भाकाहरू तपाईँ हामीले त्यति सुन्दैनौँ त्यसो त वास्तवमा यी भाकाहरूमा तपाईँ हाम्रा पिर व्यथा वेदनाहरू समेटिएका हुन्छन् विशेष गरी अहिलेको नेपाली लोकगीत सङ्गीतको बजार र केही समय अगाडिको नेपाली लोकगीत सङ्गीतको बजारमा हामीले आकाश पातालको फरक भेट्न सक्छौँ त्यो के कारणले फरक भइराखेको छ नेपाली लोकगीत सङ्गीतको संरक्षण र सम्वर्धनको नाममा अलिकति विकृति पनि भित्रिराखेको हो कि भन्ने भान तपाईँ हामीलाई पक्कै पनि भइराखेको छ होला तपाईँले गीत सङ्गीतलाई माया गर्नुहुन्छ लोकगीत सङ्गीतलाई सुन्नुहुन्छ र मूल्याङ्कन गर्न जान्नु भएको छ भने गीत सङ्गीत कुन गीत सङ्गीत कस्ता छन् भनेर तपाईँले पक्कै पनि अड्कल काटिराख्नु भएको छ होला र गीत सङ्गीत सुन्नुहोस् र सुनेपछि तपाईँले मूल्याङ्कन पनि गर्न जानुपर्छ र मूल्याङ्कन गरिराख्नु भएको छ अहिलेको नेपाली लोकगीत सङ्गीतको बजार र पहिलेको नेपाली लोकगीत सङ्गीतको बजारलाई तुलना गर्दाखेरि कहीँ न कहीँ तपाईँ हामीले फरक भेट्छौँ फरक यस अर्थमा कि अहिले विशेष गरी सहरी परिवेशलाई मध्यनजर राखेर राखे रा गीतहरू बजारमा ल्याइएका छन् अलिकति गाउँका गाउँ बेसीमा गुन्जिने गा गाउँ बेसीमा घन्किने र तपाईँ हाम्रो पिरिवेथालाई समेट्ने खालका गीत सङ्गीतहरू वास्तवमा अलिक कमै मात्रामा बजारमा आएका हुन् कि जस्तो पनि लागिराखेको छ जे होस् गीत सङ्गीत जसले सृजना गर्नुहुन्छ गीत सङ्गीत जसले गाउनुहुन्छ उहाँहरूले पक्कै पनि यी सबै कुरालाई मनन भन्ने गर्नैपर्छ र यति बेला लोकसङ्खारको व्यवसायमा फेरि पनि अर्को एउटा भागाने नै तपाईँको माझमा राख्न चाहन्छु यो पनि पुरानो भाका तर निकै नै चर्चामा रहेको भाका हो तपाईँको माझमा राख्छु लोकसङ्कारको व्यवसायमा एउटा जेठीले नपुगेमा कान्छी ल्याए हुने सबै नारी मर्दहरूको सुसारे त हुन् बोलता पानी नो रेडियो नेपालमा नै पहिलो पटक भित्राइएको जापानिज सिङ्गल हेड मेसिन डिएक्स सेभेनमा फोटो र फ्लेक्स प्रिन्ट गरेर आफ्नो घर परिवार सङ्घ संस्था तथा कार्यक्रममा पूर्ण सन्तुष्टि पाउनुहोस् प्रिन्टिङ सम्बन्धी सम्पूर्ण काम हुने चितवनमा नै पहिलो कलरले आउ प्र प्रमाण पत्र प्रशंसा पत्र कदर पत्र निमंत्रण कार्ड आईडी कार्ड पीबीसीडिटिंग कार्ड ब्यास प्रिंट कैलेंडर प्रिंट माया को चीनो ताम्र पत्र बनाई साथ संपर्क फोर्टो पॉइंट पुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रेम रत्ननगर एक सौराहा चोक चितवन फोन शून्य छपन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल अंठानब्बे पांच पचास एकसठी सात स्रिचालीस अंठानबे पांच पचास बैसठी सात स्रीसालीसंटी का साथ, साथ आयुर्वेदिक दस केजी सम्मीर को मोटोपन घटा टी एट डाइट लिप्रो मेटा चार इंचाई बढ़ाने डॉक्टर आयुर्वेद दस केजी सम्मेलने चौरीपना हटाने लम क्रिम अनुहार शरीर गोरो बनाउने अनाइ बेम्बो अनुहारको बात समस्या समस्याको लागि आयुर्वेदिक उपचार साथै हामी कहाँ टेलिब्रान्ड र स्काई ब्रान्डको सम्पूर्ण सामानहरू पाइन्छ सम्पर्क फिनिक्स लाइफ केयर सेन्टर जनपा दुई टाढी हङकङ बजार प्रोपराइटर तारा खड्का फोन शून्य छपन्न पाँच मोबाइल अन्ठानब्बे चार त्रिपन्न फ्री होम डेलिभरीको पनि व्यवस्था रहेको छ मलाई बिहे एकैछिन है म आशीर्वाद अटोमोबाइल्स प्रणाली बाइकलाई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 तिमी तिमी बोल कतिचोटि भनिसकेँ तिमीलाई मनोकामना अटोप माने गएर गाडी बनाऊ भनेर कहिले सुन्ने होइन अब त खुसी हौ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 गाउँघरा समाजको दर्पण सुन्नु होला रेडियो अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम लोकझङकार रे डियो। रे डियो एक विश्राम पछाडिको यो समयमा पुनः तपाईँलाई स्वागत गर्न चाहन्छु तपाईँ यति बेला लोकसङ्कार सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय र लोकसङ्कारको यो व्यवसायलाई तपाईँले इन्टरनेट अनलाइनको डब्लु लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ सुन विशेष गरी लोकसङ्कारको आजको यो व्यवसायमा मैले तपाईँलाई पुराना पुराना लोक भाकाहरू प्रस्तुत गरिराखेको छु र यति बेला फेरि पनि अर्को एउटा पुरानो मा पुरान भाका नै तपाईँको माझमा राख्न चाहन्छु तपाईँलाई निकै मन मनपर्छ होला निकै नै सुन्नु भएको थियो केही समय अगाडि अझ धेरै अगाडि नै भन्नुपर्छ यो पुरानो भाका हो यति बेला राख्छु तपाई सम्पूर्णको लागि लोकसङ्खारको यो बसाइमा पानी ले पछुरी तिम्रो रातो पछौरी गनजले पानी दे बिजो तिम्रो रातो पछौरी I love you भिजु मेरो रातो पछ्यौरी निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ लोकसङ्कारको व्यवसायसँगै हुनुहुन्छ तपाईँ र तपाईँलाई थाहा नै छ लोकसङ्कारको व्यवसाय लिएर हामी हप्तामा छ दिन आउने गर्छौँ नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका हरेक खाले गीत सङ्गीत तपाईँको माझमा राख्छौँ गीत सङ्गीत पुराना त्यस्तै गरी लोकगीत सङ्गीतको क्षेत्रमा लाग्नुभएका श्रोष्टहरूसँगको कुराकानी पनि लोकसङ्कारको व्यवसायमा हामी तपाईँको माझमा प्रस्तुत गर्ने गर्छौँ र आजको लोकसङ्कारको भने विशेष गरी मैले पुराना पुराना लोक भाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु र यति बेला फेरि पनि हामी अर्को एउटा मिठो भाका नै तपाईँको माझमा राख्न चाहन्छौँ निकै नै पुरानो भाका हो झलकमान गन्धर्व जसले नेपाली लोकगीत सङ्गीतको श्रीवृद्धिमा संवर्धन संरक्षणको लागि दिलो ज्यान दिएर लाग्नु भएको थियो हुन त उहाँ हामी माझन् हुन्न तैपनि यी गीत सङ्गीतले वास्तवमा झलकमान गन्धर्वको याद पक्कै पनि तपाईँलाई दिलाउँछ र बेला उहाँले नै आवाज दिनुभएको एउटा निकै चर्चित ने, निकै ने, मिठो मर्म स्पूर्शी राख्न चाहन्छु तपाईँको माझमा आमाले सोध लिने खोइ सबै कायम छन् अब सबैका जान्छन् सबै कायम छन् अब सबैका जान्छन् कि हाम्रा छोरा परे किता पाइन र हर्बि हाताको भरम रेस फेर हुम् न पाइनेछु कि राजा पुहुम् न पाइनेछु कि धनीको धरा बाँसको छोरा तामरा दुस्मनका बोलिनी सिरैमा लाउँदाको बाबु आमरा बाबू आ मरे अशी जस्तनी बोलिले रना म परी तु परी छर लागू रे मी कहाँ ने तु लागू रे ता त्यति बेला लोकसङ्कारको व्यवसाय सुन्दै हुनुहुन्छ आजको मैले विशेष गरी नेपाली ने लोकगीत सङ्गीतको बजारमा धेरै समय अगाडि चर्चामा रहेका तिनै पुराना पुराना लोकभाकाहरू प्रस्तुत गरे र अब पनि कार्यक्रमको पनि अन्तमा आइसकेका छौँ यतिजेलसम्म लोकसङ्कारको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण कुनाबाट साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यति जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद दिँदै लोकसङ्कारको आजको यो बसाइबाट म प्रतीक्षा पनि छुटिन्छु हरेक गीत सङ्गीतलाई माया गर्नुहोस् भन्दा पनि पुडा पुराना गीत सङ्गीतलाई अझ बढी माया गर्नुहोस् हवस् त नमस्कार जै घेराबि घेराबरे भए रेडियो अर्पण एक सय